साथी, नेपाल तयारिसा तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ हामी हरेक साता विभिन्न खण्डमा मनोविज्ञान र मानसिक स्वास्थ्यको विषयमा जानकारी गराउँछौ गएको अङ्कमा हामीले पर्सनलिटी अर्थात् व्यक्तित्वको बारेमा कुरा गर्यौँ त्यसपछि दोस्रो खण्डमा एउटा व्यक्तित्वमा हुने विकार साइकोप्याथीको बारेमा चर्चा गर्ौं तेस्रो खण्डमा रातमा काम गर्दा दिमागमा कस्तो असर पर्छ भन्ने उजागर गरी साइक साइकविज्ञान टिप पनि दिऊ सुत सुन्न कतिको मनपर्छ मलाई मनपर्छ पहिला पहिला धेरै सुन्थे आजकल अलिक कम सुन्छु मलाई पनि संगीत सुन्न मनपर्छ संगीत सुन्न मन नपराउने मान्छे सायद कमै होला हो प्राय जसो मानिसहरू सङ्गीत मन पराउँछन् तर तिमीले किन यो प्रश्न गरिरहेछौ कृपा किन भने नि सुजन हामी आज सङ्गीत सम्बन्धी कुरा गर्न गइरहेका छौँ सङ्गीत सम्बन्धी के कुरा सङ्गीत सुनेर र गाएर पनि कतिपय मानसिक समस्याको उपचारमा मद्दत हुन्छ र यो उपचार विधिलाई हामी म्युजिक थेरापी भनेर भन्छौँ आज हामी पहिलो खण्डमा यसको बारेमा कुरा गर्छौँ कस्तो रमाइलो विषय रहेछ कृपा यसको बारेमा थप जान्न उत्सुक लागिसक्यो तिमीलाई जस्तै हाम्रा साथीलाई पनि यसको बारेमा जान्न उत्सुक भएको हुनुपर्छ यसको बारेमा एकैछिनमा हामी कुरा गर्छौँ र पदार्थ सेवन दुरुपयोग संसारमा हुने मृत्युको प्रमुख कारक तत्त्वको रूपमा अगाडि छ त्यसमा पनि रक्सी सेवन दुरुपयोग एकदमै धेरै गरेको पाइन्छ रक्सी सेवन दुरुपयोगले अथवा रक्सीको लतले निम्त्याउने समस्याको चर्चा कार्यक्रमको दोस्रो खण्डमा गर्छौँ कार्यक्रमको तेस्रो खण्डमा चाहिँ हाम्रो नियमित साइकविज्ञान टिप पनि त छ नि जसको लागि हाम्रा साथीले हामीलाई अन्तिमसम्म सुन्नुपर्नेछ साथी सुन्नु <स्था> <स्था> तपाईलाई संगीत सुन्दा कस्तो भाव आउँछ जस्तै तपाईँलाई खुसी उम्मङ्गको सङ्गीत <स्था> सुन्दी सुन्द कस्तो खासमा के भन्न खोजेको कृपा खासमा के भन्न खोजेको भने नि सुजन हाम्रो दिमाग सङ्गीतसँग मजाले गाँसिएको छ सङ्गीतको सुन्दर पक्ष भनेको यो सम्बन्धित धेरै पक्षहरू छन् जस्तै पिच धुन लय हाम्रो दिमागले अनगिन्ती गीतहरू रुछा सम्झिन सक्ने शक्ति र मुख्य रूपमा योसँग जोडिएको भावनात्मक पक्ष हो कृपा मलाई अचम्म लाग्ने कुरा चाहिँ हामीले जति सजिलै गीतहरू स्मरण गर्न सक्छौ अरू कुराहरू जस्तै पढाइका कुराहरू त्यसरी गर्न सक्दैनौं फेरि राम्रा र आफूलाई मनपर्ने संगीत सुन्दा हामी धेरै गहिराईको भावनामा डुब्छौ यो त सङ्गीतको अलौकिक शक्ति मान्छु म त धेरैजसो मानिसहरूमा तिम्रो जस्तै विचार पाएको छु मैले संगीतको यस्तै अलौकिक शक्तिले गर्दा नै होला यसलाई मानसिक रोगको उपचारको पद्धतिको रूपमा प्रयोग हुन थालेको छ निदान म्युजिक थेरापीले मात्रै पुरै निदान गर्ने भन्ने त होइन तर यसले अरू उपचार पद्धतिलाई सहयोगी भूमिका खेल्छ र कयौ मानसिक समस्याहरूमा प्रभावकारी भूमिका खेलेको पाइन्छ म्युजिक थेरापीले के कस्तो मानसिक अवस्थामा प्रभावकारी भूमिका खेल्छ त राम्रो प्रश्न गर्यो म्युजिक थेरापीले विशेष त तनावलाई धेरै नै कम गर्छ यो कुरा त हामीलाई सुनिराख्नु भएको साथीले पनि महसुस गर्नुभएको छ होला त्यसैले हुनुपर्छ हाम्रो धर्म ग्रन्थमा पनि भजनको विशेष महत्त्व छ धेरैजसो मानिसले दिनको सुरुवात नै भजन र अरू सङ्गीत र गीतहरूबाट गर्छन् अब यसको उपचार पद्धतिको बारेमा थप कुरा गरौँ न कृपा हुन्छ म्युजिक थेरापीको बारेमा थप बुझ्न हामी एकजना म्युजिक थेरापिस्टसँग कुरा गरेका थियौँ आउनुहोस् उहाँसँग कुराकानी सुनौ न तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ धन्यवाद पहिला आफ्नो छोटो परिचयबाट मेरो नाम चाहिँ अमित गन्धारे म गोर्खाबाट मेरो घर चाहिँ गोर्खा म चाहिँ प्रोफेसनली क्लिनिकल म्युजिक थेरापिस्ट मैले चाहिँ यो कोर्स इन्डियामा टु इयर्स गरेर डेलीबाट गरेर आएको भन्नुपर्दा संगीत चिकित्सा भनेर भनिन्छ भनेर भनिन्छ सङ्गीत चिकित्सा इङ्ग्लिसमा यसलाई म्युजिक थेरापी म्युजिक थेरापिस्ट हामीलाई सुनिरहनु भएको साथीलाई म्युजिक थेरापी भनेर चाहिँ एउटा अनभिज्ञता छ होइन त्यो अनभिज्ञता हटाउनको लागि छोटो परिचय दिनुहोस् न यो यसको म्युजिक थेरापीको बारेमा चाहिँ एकदमै यो म्युजिक थेरापी भनेपछि सबैलाई अचम्मकै कुरा हो म्युजिक सबैलाई थाहा छ के हो म्युजिक भनेर अब म्युजिक थेरापी के हो त भन्दाखेरि म्युजिकको माध्यमबाट जुनसुकै व्यक्तिलाई पनि ट्रिटमेन्ट उपचार गर्न सकिन्छ हजुर त्यसलाई नै को माध्यमबाट उपचार गर्ने पद्धतिलाई नै म्युजिक थेरापी भनिन्छ छोटकरी भन्नुपर्दाखेरि सामान्य बुझाइमा म्युजिक को चाहिँ काम खास गरी के के हुन्छ म्युजिक को काम भन्नुपर्दाखेरि अहिले चाहिँ हामीले जुन हाम्रो यो साइकोलोजिकल न्युरोलोजिकल डिसअर्डरसँग काम गरेका छौँ मेन्ली फोकस चाहिँ हाम्रो यो बच्चाहरू जुन चाहिँ न्युरोलोजिकल डिसअर्डर स्पेसल निड्स बच्चाहरू जसलाई चाहिँ अटिजम डाउन सिन्ड्रम सेल्भर पल्सी लर्निङ डिसएबिलिटी त्यो क्षेत्रमा चाहिँ अहिले विशेष गरी फोकस दि गरेर काम गरिरहेका छौँ नेपालको कन्टेन्समा र यो चाहिँ बिल्कुलै नयाँ भएको हुनाले म्युजिक थेरापी चाहिँ नेपालमा बिल्कुलै नयाँ भएको हुनाले चाहिँ यो सुरुवात हामीले नै गरेका हौँ र कसरी काम गरिरहेका छौँ भन्दा चा। म्युजिकले चाहिँ विभिन्न प्रकारका इन्स्ट्रुमेन्टहरू गिटार सारङ्गीत विभिन्न छुट्टै छुट्टै प्रकारको इन्स्ट्रुमेन्टहरू युज गरेर चाहिँ हामीले चाहिँ जुन एरियासँग काम गरिरहेका छौँ र त्यो त्यो चाहिँ म्युजिकको माध्यमबाट गरिरहेका छौँ त्यो इन्स्ट्रुमेन्टहरू युज गरेर हजुर एउटा मानिसहरूलाई चाहिँ के अचम्म लाग्न सक्छ भने सङ्गीत सुनेर अथवा गाएर पनि मानसिक समस्याको त उपचार हुन्छ भनेर त्यो अचम्म लाग्न सक्छ होइन के यो एकदमै अब यो तपाईँ यो भ्रम चिर्नलाई चाहिँ कसरी चिर्नुहुन्छ यो भ्रम म्युजिक भनेपछि एउटा त छँदैछ कि मान्छेहरू रमाउने गाउने नाच्ने एक पार्ट त को पार्ट त छँदैछ यो क्लिनिकल बेसमा पनि कसरी छ भन्दा एउटा यो, यो रिसर्चमा आधारित जुन चाहिँ म्युजिक थेरापिस्ट पाइनेहरूले गरेका रिसर्चको आधारमा चाहिँ म्युजिक थेरापीले सहयोग गर्छ म्युजिक थेरापीले चाहिँ मान्छेहरूलाई ट्रिटमेन्ट गर्छ भन्ने कुरा चाहिँ म कसरी प्रमाणित गर्न चाहन्छु भने कुनै पनि हामीले अब मानौँ कुनै अटिजम बच्चाहरूसँग काम गऱ्यो उसमा भएको जुन हामीले चाहिँ पहिला उसको निड्सहरू के के उसलाई आवश्यकता छ त जस्तै उसको कम्युनिकेसनमा संसारमा उसको सोसलाइजेसनमा समाजमा गर्ने गतिविधि र उसको आ, दिन प्रतिदिन हुने एक्टिभिटिजमा चाहिँ म्युजिक थेरापीले कसरी का काम गर्छ त जस्तै कुनै पनि बच्चामा उसको आइकन्ट्याक्ट अटिजम बच्चाहरूमा एकदमै कम हुन्छ आइ कन्ट्याक्ट जुनलाई चाहिँ हामीले चाहिँ म्युजिक थेरापीमा कसरी लिएर आउँछौँ त कसरी उसको त्यो आई कन्ट्याक्टलाई चाहिँ आवश्यकतालाई निड्स म्युजिक थेरापीबाट पुरा गर्छ त भन्ने कुरालाई जब ऊ म्युजिक थेरापी सेसनमा आउँछ उसले गरेको एक्टिभिटिजहरू र उसले हामीले के गर्छ त म्युजिक थेरापी रूपमा आएपछि भन्ने कुरा प्रत्येक कुराहरूलाई हामीले रेकर्ड गर्दै राख्छौँ रेकर्ड गर्दै कन्टिन्यू हामीले दुई चार पाँच छ सेसनपछि त्यसलाई चाहिँ एउटा एसेसमेन्ट पिरियड बनाएर एउटा अब्जर्भेसन पिरियड बनाएर उसको चाहिँ यो आवश्यकता छ चा। उसको चाहिँ जस्तै उसको फाइन मोटर स्किलमा प्रब्लम छ उसलाई चाहिँ कसरी फाइन मोटर स्किलमा चाहिँ इन्क्रिज गराउने भन्ने कुरालाई निट गर्छौँ त्यही त्यही अनुसार चाहिँ हामीले कस्तो खालको म्युजिक एप्लाई गर्ने उसँग कस्तो खाले म्युजिक इन्स्ट्रुमेन्ट एप्लाई गर्ने भन्ने कुरा चाहिँ निर्धारित गरेपछि अनि त्यही अनुसार गोल सेटअप गरेर बिस्तारै त्यो उसको निट अनुसार चाहिँ हामीले म्युजिक सेसन कन्टिन्यू गर्दै जान्छौँ हजुर म्युजिक थेरापी र सामान्यता जुन हुन्छ नि गीत गाउने सुन्ने त्यो प्रक्रियामा के भिन्नता छ म्युजिक थेरापी र म्युजिक गीत सुन्नेमा चाहिँ धेरै फरक छ म्युजिक सुन्नेमा चाहिँ जसरी हामी सुनेर रमाउँछौँ रा हेरेर कुनै ठाउँमा गएर रमाउँछौँ म्युजिक थेरापीमा चाहिँ हामीले क्लाइन्टलाई टोटल्ली इन्भल्भ गराउँछौँ म्युजिक थेरापीमा चाहिँ म्युजिकमा चाहिँ इन्भल्भ गराएर उसलाई चाहिँ एक्टिभिटिजहरू गराउँछौँ म्युजिकमा चाहिँ जस्तै ऊ त्यत्तिकै बसिरहँदैन कि सुनेर मात्रै उचै आइसकेपछि चाहिँ म्युजिक थेरापीमा उचाइ इन्भल्भ हुन्छ त्यहाँ म्युजिकमा चाहिँ आफै बजाउने गाउने, फ गाने म्युजिक थेरापीले म्युजिक थेरापी वातावरण क्रिएट कराइज जो क्लाइंट लुन व्यक्ति आवश्यकता फरक अब यो म्युजिक थेरापी चाहिँ विशेष गरी कुन कुन उमेर समूहका मानिसहरूलाई चाहिँ इफेक्टिभ हुन्छ म्युजिक थेरापी जुनसुकै व्यक्ति जुनसुकै उमेरका व्यक्तिहरूलाई पनि <coughs> इम्प्लिमेन्ट गर्न सकिन्छ जस्तै हाम्रो अहिले चाहिँ कान्ति हस्पिटलमा पनि सानो चिल्ड्रेन वार्ड्समा पनि सुरु छ र त्यस्तै हाम्रो सिनियर एजहरूसँग सिनियर सिटिजनहरूसँग पनि म्युजिक थेरापी गरेका छौँ र एडल्ट जस्तै स्पाइनल इन्जुरी यङ यङ महिला पुरुष दुई व्यक्तिहरूसँग र अटिजम अरू साइकोलोजिकल र न्युरोलोजिकल डिसर्डर व्यक्ति जुनसुकैलाई पनि युज गर्न सकिन्छ यो सामान्य व्यक्तिदेखि लिएर स्पेसल एबनर्मल पिपुलहरूसँग पनि युज गर्न सकिन्छ मलाई एउटा के कुरा जान्न मन लाग्यो भने जस्तै म्युजिक थेरापीले चाहिँ जस्तै अरू मानसिक रोगको उपचार पद्धति हुन्छ नि जस्तै अब काउन्सिलिङ भयो साइकोथेरापीहरू भयो त्यो त्यसलाई सहायक अथवा हेल्प गर्ने हो कि कि यो प्रक्रिया चाहिँ छुट्टै हो जसले गर्दाखेरि चाहिँ रोगको पुरै निदान हुन्छ जुन हामीले काम गर्छौँ हामी नन क्युरेबल डिजिजहरूसँग काम गर्छौँ प्राय र म्युजिक थेरापीले क्योर गर्ने होइन कि उसको डेली लाइफलाई चाहिँ चे कसरी चेन्ज गराउने मेन्टेन कसरी मेन्टेन गराउने जस्तै अब मानौँ एउटा कुनै क्यान्सर पेसेन्ट छ उसलाई साइकोलोजिकल्स प्रब्लम उसको स्ट्रेस अब म केही समयमै मर्दैछु केही समयको लागि जिउन चाहन्छु र उसलाई अब क्यान्सर हुँदाखेरिको उसलाई पीडा जुन उसको भित्री पीडाहरू छन् त्यसलाई चाहिँ म्युजिक थेरापीले मिट कसरी गर्छ त अब म्युजिक थेरापी, थेरापी गइसकेपछि उसको निड्स यो छ उसलाई पेन छ उसलाई यो छ भनेर हामीले एसेसमेन्ट गर्छौँ र त्यही अनुसार हामीले म्युजिक एप्लाई गर्छौँ उस उसलाई म्युजिक एप्लाई गरिसकेपछि उसले केही समय ती सारा कुराहरूलाई बिर्सिएर म्युजिकमा इन्भल्भ हुन्छ उसको दुखाइ उसको पीडा र उसको जुन सोचाइ थियो नेगेटिभ सोचाइ त्यो कुराहरू सारा बिर्सिएर म्युजिकमा चाहिँ रमाउँछौँ केही समयको लागि त्यसले गर्दा म्युजिक थेरापीले चाहिँ उसको छुट्टै सोचाइबाट छुट्टै संसारमा ल्याएर उसलाई चाहिँ केही समय भने पनि इन्टरटेन्मेन्ट रमाइलो उसको दुखाइलाई कम गर्ने उसको सोचाइलाई परिवर्तन गर्ने त्यस्तो गर्छ हजुर अब मलाई एक दुई तिन गरेर जस्तै म्यु यो म्युजिक थेरापी तपाईँले जुन एज अ थेरापिस्ट जुन तपाईँ त्यो लागू गर्नुहुन्छ होइन आफ्नो पेसेन्टहरूलाई हजुर एक दुई तिन गरेर त्यसको प्रक्रियाहरू मलाई बताइदिनुहोस् न कसरी गर्नुहुन्छ हाम्रो चाहिँ एउटा अब्जर्भेसन पिरियड हुन्छ एसेसमेन्ट हुन्छ अनि त्यसपछि सर्ट टर्म गोल हुन्छ लङ टर्म गोल हुन्छ र त्यसलाई मिट गऱ्यो कि गरेन भनेर हामी सबै हामी चाहिँ एउटा टिममा काम गर्ने जस्तै साइकोलोजिस्टसँग अरु काउन्सिलिङसँग अरू थेरापिस्टहरूसँग मिलेर चाहिँ काम गर्ने हुनाले उसको प्रोग्रेस यति भइरहेको छ तपाईँहरूको बाटा कति छ भनेर सबै हामी मिलेर काम गर्ने हुनाले उसको चाहिँ फर्स्ट स्टेप एसेसमेन्ट्स अब्जर्भेसन्स सर्ट टर्म गोल लङ टर्म गोल यसरी चाहिँ थ्री स्टेप गरेर भनेपछि म्युजिक थेरापी चाहिँ एज एज अ टिममा गर्नुपर्छ एज अ टिम एज अ टिमको एज अ मल्टिडिसिप्लिनेरी टिममा चाहिँ काम गरिन्छ मल्टिडिसिप्लिनी एप्रोचमा काम गरिन्छ यो म्युजिक थेरापी चाहिँ नेपालमा होइन त्यति धेरै चाहिँ सुनेको पाइँदैन छैन एकदमै यसको कोर्सहरू अथवा कसैले म्युजिक थेरापिस्ट बन्न मन लागेको छ भने चाहिँ के के गर्नुपर्छ यो म्युजिक थेरापी चाहिँ एकदमै नयाँ नै हो नेपालको लागि यो चाहिँ टु थाउजन्ड नाइनमा चाहिँ द म्युजिक थेरापी ट्रस्ट नेपाल भन्ने स्थापना भएको हो जुन चाहिँ हामी त्यहाँ अहिले हालसाल चारवटा म्युजिक थेरापिस्ट छौँ नेपालभरि नेपाल जुन चाहिँ क्वालिफाइड क्लिनिकल म्युजिक थेरापिस्ट अहिले चाहिँ एक्टिभली रूपमा हामी चाहिँ दुईजना काम गरिरहेका छौँ एकजना हाम्रो साथी चाहिँ फर्दर स्टडीको लागि अस्ट्रेलिया जानुभएको छ म्युजिक थेरापीको एकजना अर्को साथी फर्दर स्टडी इन्टर्नसिप गर्नुको लागि अमेरिका जानुभएको छ अनि म र एकजना हाम्रो सृति प्रधान भर्खरै कोर्स सकेर आउनुभएको छ दुईजनाले काम गरिरहेका छौँ र ए यसको पढ्नको लागि क्राइटेरिया भने पहिलो कुरा म्युजिक सम्बन्धी ज्ञान हुनुपऱ्यो म्युजिकमा पर्फेक्ट हुनुपऱ्यो त्यसपछि यति उसँग साइन्स साइकोलोजी साँग्ण, ब्याकग्राउन्डमा छ भने ऊ चाहिँ जुनसुकै युरोप अमेरिका जुनसुकै ठाउँमा गएर पनि पढ्न सक्छ तर बाहिर युरोप अमेरिका जानको लागि धेरै कस्टली हुनाले द म्युजिक थेरापी ट्रस्ट इन्डियाबाट चाहिँ मिलेर चाहिँ यो युकेको द अक्टारा म्युजिक थेरापीसँग मिलेर त्यहाँ चाहिँ म्युजिक थेरापी कोर्स पढाउने एउटा इन्स्टिच्युट छ त्यहीँ गएर चाहिँ पढ्न सकिन्छ चा। म्युजिक थेरापीले चाहिँ कुन कुन मानसिक समस्याहरूलाई चाहिँ निवारण गर्न एकदम मद्दत गर्छ एकदम इफेक्टिभ पाएको छ इफेक्टिभ म्युजिक थेरापीले चाहिँ प्रायः सबैसँग काम गर्छ तर पनि भन्नुपर्दाखेरि जुन हामीले चाहिँ अहिले एकदमै क्लिनिकल बेसमा रिसर्च बेसमा जाँदाखेरि चाहिँ एकदमै अर्टिस अर्टिस्टिक बच्चाहरूसँग चिल्ड्रेन विथ अर्टिस्टिक्स अनि त्यसपछि चिल्ड्रेन विथ फिजिकल डिसएबिलिटी र स्पाइनल इन्जुरीको जुनको उनीहरूको चाहिँ साइकोलोजिकल्स इफेक्ट्स जुनमा उनीहरूमा हुने फ्रस्ट्रेसन एन्जाइटी र डर त्रास र सोसियलाइजेसन्स र उनीहरू भित्रको स्ट्रेसलाई चाहिँ एकदमै म्युजिक थेरापीले अहिले हामीले त्यो एरियामा काम गरेर नेपालमा चाहिँ यो एरियामा काम गरिरहेको हुनाले एकदमै यो एरियामा चाहिँ बढी इफेक्टिभ देखिएको छ हजुर तपाईँको अमूल्य समय र विचारको लागि धेरै धेरै धन्यवाद बात। धन्यवाद तपाईँलाई उहाँ हुनुहुन्थ्यो म्युजिक थेरापिस्ट अमृत गान्धारी हामीले उहाँबाट थाहा पायौँ कि म्युजिक थेरापी अर्थात् सङ्गीत चिकित्सा मानसिक समस्याहरू विशेष गरी अटिजम एस्पोर्जर सिन्ड्रम एङ्जाइटी र स्ट्रेसबाट उत्पन्न समस्याहरूको लागि प्रभावकारी हुन्छ साथसाथै यसले अपाङ्ग भएको व्यक्ति र स्पाइनल कट इन्जुरी भएपछि उत्पन्न हुने मानसिक पीडा र तनावलाई पनि कम गर्दोरहेछ भन्ने थाहा पायौँ विशेष गरी सङ्गीत मानिसहरूको लागि मनोरञ्जन दिनको लागि मात्रै होइन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 उज्यालो नाइन्टी नेटवर्क र साइक विज्ञान नेटवर्क नेपालको सहकार्यमा तयार पारिएको कार्यक्रम मनोजिमा अल्कोहल युज डिसर्डर अर्थात रक्सी सेवन दुरुपयोग एक किसिमको समस्या भनेर मनोविज्ञानमा बुझिन्छ यसलाई एक किसिमको रोग नै मानिन्छ रक्सी सेवन दुरुपयोग संसारमै प्रमुख समस्याको रूपमा अगाडि आएको छ र नेपालमा नि वर्षेनी यसको प्रयोग र दुरुपयोग दुरु बढिरहेको छ तिमीलाई थाहा छ कृपा संसारभरि मानिसले कति रक्सी पिउँछन् भनेर अह मलाई थाहा भएन सुजन तिमी आफै भनिदेऊ न सन् दुई हजार चौधमा विश्व स्वास्थ्य सङ्गठनले प्रक्षेपण गरे अनुसार संसारको कुल रक्सी खपतको हिसाब लगाउँदा पन्ध्र वर्ष माथिको जनसङ्ख्यामा प्रति व्यक्तिको भागमा छ पोइन्ट दुई लिटर रक्सी पर्दो रहेछ नेपालमा अर्थ मन्त्रालयको सन् दुई हजार बाह्रको हेर्ने हो भने पनि नेपालमा सोह्र अर्ब जतिको त रक्सीको कारोबार हुँदो रहेछ र यो हरेक वर्ष बढ्ने क्रममा छ र चाखलाग्दो कुरा चाहिँ हामीले धेरैजसो रक्सी बाहिरबाट मगाउँदो रहेछौँ र यसको सबैभन्दा डरलाग्दो कुरो त यसले संसारमा वर्षेनी तेत्तिस लाख मानिसको मृत्यु गराउँछ जुन संसारभर वार हुने वार्षिक मृत्युको पाँच पोइन्ट नौ प्रतिशत हुन आउँछ तनावबाट मुक्त हुन रक्सीको सेवन गरेको पाइन्छ र यसको धेरै प्रयोगले जीवनमा गएर आफूलाई र आफ्नो परिवार र छिमेकलाई नै तनाव उत्पन्न गराउँछ भन्ने चा कुरा चाहिँ कतिपय मानिसहरूले विचारै गर्दैनन् रक्सी सेवन दुरुपयोगको असर यति बिग्न छ कि यसले आफ्नो शरीर आत्मा चेतना आशा माया र जीवन जीवन्त खान्छ नै यसले आफ्नो परिवार र समाजलाई पनि छोड्दैन यसै प्रसंगमा मलाई पत्रकारिताको ख्याति प्राप्त नाम विजय कुमार पाण्डे जो यस्तै समस्यामा फँसेका थिए उनको आत्मवृत्तान्त खुसी नामक पुस्तकबाट केही हरफ यहाँ प्रस्तुत गर्दा प्रासङ्गिक लाग्यो विजय कुमारले लेखेका छन् पानी घाटी घाँटीभन्दा माथि सकेको थियो के नगरेको भए डुब्ने निश्चित थियो म एक्लै डुब्ने थिइनँ मेरो परिवार मेरो संसार डुब्ने सम्भावना थियो हुन त मलाई पौडाउन नआउने थिएन मसटमा सिकेको तैराकी कलाको उपयोग हिन्द महासागरदेखि प्रशान्त महासागरसम्मका छालहरूमा गरिसकेको थिएँ महासागरको छालमा नडुब्ने म गिलासमा भरिएको मदिराको अगाडि भने शक्तिहीन थिएँ एकचोटि समातेपछि यसको लतले सजिलै उम्कन दिँदैन साथीलाई रक्सी सेवन दुरुपयोग कसरी हुन्छ भन्ने लागेको हुन सक्छ सुजन तिमी यसको बारेमा केही भनिदेऊ न अमेरिकी मनोविधहरूको छाता सङ्गठन प्रकाशित गर्ने मानसिक रोगहरूको वर्गीकरण गर्ने पुस्तिका DSM-5 को अनुसार रक्सी सेवन दुरुपयोग मानिसहरू रक्सी सेवनको कारणले आफ्नो कर्तव्य निभाउन नसक्ने निरन्तर रक्सी सेवन गरेको हुनुपर्ने रक्सी सेवनले गर्दा कानुन र पुलिसको फन्दामा परेको हुने आफ्नो पारिवारिक सम्बन्धलाई प्रतिकूल असर हुने गरी पिउने यस्ता खालको व्यवहारहरू देखाउँछन् एकदमै जटिल समस्या पो रहेछ त्यति मात्र होइन कृपा मानिसहरूमा रक्सीलाई थ्याक्न सक्ने सहनशीलता बढ्छ जसमा उनीहरूलाई पहिलेको परिणामले छुँदैन त्यसैले दिन प्रतिदिन रक्सीको मात्रा बढाउँदै जान्छन् यिनीहरूलाई रक्सी सेवन नगर्दा शारीरिक र मानसिक प्रतिक्रिया देखिन थाल्छ जसलाई अङ्ग्रेजीमा विथड्रल सिम्टम भनेर भनिन्छ यस्तो अवस्थामा रक्सीको तल तलले गर्दा हातखुट्टा बाँडिने भोक नलाग्ने डेक चल्न नसक्ने रिङ्गटा के गर्न सक्ति नहुनी नहुने किसिमका लक्षणहरू देखिन्छ र आफ्नो पूरा समय ध्यान र ऊर्जा रक्सी खोज्न पिउनमै व्यतीत गर्छन् यी देखाउने व्यवहारहरूमध्ये कम्तीमा दुईवटा बाह्र महिनासम्म लगातार कसैले देखाउँछ भने उसलाई एल्कोहल युज डिसअर्डर अर्थात् रक्सी सेवन दुरूप भएको समस्या छ भनेर भन्न सकिन्छ तपाईँलाई था भयो होला रक्सी सेवन दुरुपयोगको समस्या हुँदा के के लक्षण र व्यवहारहरू देखिन्छन् भनेर यस्ता समस्या भएका मानिसहरू हाम्रै घर परिवार छिमेक र समाजमा हुन सक्छन् यो एक प्रकारको रोग हो भनेर बुझेर यसको समाधान पहिलाउन उपयुक्त होला तिमीले राम्रो कुरा गर्यो कृपा यस समस्याको जरूर समाधान छ नेपालमा यस्ता किसिमको समस्या भएका मानिसहरूको लागि पुनर्स्थापना केन्द्रहरू खुलेका छन् यस्ता केन्द्रहरूमा सफल उपचार भएको धेरै उदाहरण पनि छन् र एल्कोहल एनोनोमस भनेर यस्ता समस्या भएका मानिसहरूको समूह पनि त छ नि नेपालमा किन नहुनु बरु साथीलाई यो एल्कोहल एनोनिमस भनेको के हो भन्ने लागेको हुनुपर्छ यसको बारेमा थप बुझ्न विस्टम फाउन्डेसनका सञ्जय खड्की र कविन्द्र खडकीसँग कुरा गरेका थियौँ आउनुहोस् अब उहाँसँगको कुराकानी सुनाउन त हामीसँग दुईजना व्यक्ति हुनुहुन्छ आज जोसँग हामी अलकल एनामसम्मा कुरा गरिरहेका छौँ स्वागत छ यहाँहरूलाई आफ्नो परिचयबाट सुरु गरौँ न मेरो नाम चाहिँ सञ्जय खड्गी म चाहिँ विष्णम फाउन्डेसनमा भाइस प्रेसिडेन्टको जाने पदमा छु अहिले नमस्ते म कविन्द्र खडी अल्कोहल एनस भनेको चाहिँ के हो यो सरल भाषामा हाम्रो साथीले कसरी बुझ्ने कतिपय मान्छेलाई यो कुराहरू थाहा छैन भनौँ न होइन अब सिम्पली भन्नुपर्दाखेरि चाहिँ नि यो एउटा यस्तो ग्रुप हो होइन झन् जुन ग्रुपले ग्रुपमा चाहिँ नि जसले चाहिँ अल्कोहलहरू एब्युज गर्नु भएको छ होइन त्यो व्यक्तिहरूलाई चाहिँ नि एउटा चाहिँ नि साझा ठाउँमा ल्याएर चाहिँ नि उहाँलाई चाहिँ त्यो उपचार दिने ठाउँ त्यसलाई चाहिँ एउटा ए ए भनेर चाहिँ अलकहल एनामस भनेर चाहिँ भनिएको छ यसको नामै अनुसार अल्कल एनोनोमस भनेपछि गोप्यको रूपमा राखेको छ त्यो कुरालाई हामीले त्यस्तै अब नेपालमा अल्कल एनोनोमस कहिलेदेखि सुरु भयो एक्ज्याक्ट डेट चाहिँ थाहा भएन मलाई त्यो सुरु भएको चाहिँ मलाई जहाँसम्म लाग्छ टु थाउजन्ड हो यो नेपालमा आएको चाहिँ जस्तै कविन्द्र दाई यहाँलाई प्रश्न यसमा अल्कोहल एनोनोमसमा संलग्न हुन अल्कोहल युज डिसर्डर अथवा रक्सीको लत भएका मानिसहरूले के गर्नुपर्छ यसमा चाहिँ उसलाई चाहिँ एउटा नसा छोड्छु भन्ने इच्छा हुनुपर्छ त्यही हो एउटा उसलाई संलग्न हुन चाहिँ एउटा नशा छोड्छु र त्यो कम्युनिटीमा आउनलाई चाहिँ उसलाई इच्छा हुनु पर्यो भनेपछि पहिला चाहिँ मानिसले नै त्यो स्वयं व्यक्तिले नै इच्छा जाहेर गर्नु पर्यो त्यही हो यसमा यो अहिलेसमा के के कुराहरू हुन्छन् ए को कुरा अन्तर्गत चाहिँ एउटा प्रोग्राम सेटअप हुन्छ तपाईँको एउटा डिजाइन गरिएको हुन्छ जुनमा चाहिँ चाहिँ उहाँले चाहिँ त्यो प्रोग्रामभित्र म यति महिना चाहिँ नि एब्सेन्स गर्छु होइन अनि मैले चाहिँ के के कुरा गर्नुपर्ने जस्तो त्यो प्रोग्राममा जस्तै तपाईँको अब के के छ त्यो प्रोग्रामभित्र होइन जस्तै तपाईँको अब योगा भनौँ एक्सर्साइज भन्नु एउटा सिम्पल सिम्पल कुराहरू होइन अनि तपाईँको चाहिँ अब एउटा रुटिनमा नहिँड्ने मान्छेलाई चाहिँ एउटा रुटिनमा हिँडाउने चाहिँ प्रोग्राम अप त्यसरी गरेको हुन्छ यसमै म के जोड्न चाहन्थेँ भने हिजो जस्तै एल्कोहल एनोनोमसमा केही पद्धति त होला होइन ती यदि पद्धति छन् भने चाहिँ त्यसको अलिकति चर्चा गरिदिनुहोस् न जस्तै तपाईँको ए ए बनाउने भन्ने चाहिँ तपाईँको दुईजना पहिला एल्कोहोलिकै हुनुहुन्छ है मलाई एक्ज्याक्ट नाम चाहिँ याद भन्ने भिल र के हो मलाई भिल र के भन्ने एकजना व्यक्ति हुनुहुन्छ मलाई अहिले चाहिँ नाम याद होइन उहाँले चाहिँ के बाहिर के गर्नुभयो भन्दाखेरि त्यो खाने क्रममा चाहिँ यो ग्रुप चाहिँ फर्म गरेको फर्स्टमा एक दुईजना व्यक्ति थिए होइन उहाँले चाहिँ अनि एउटा चाहिँ जसो टुडे भन्ने एउटा बुक पनि छ होइन जसमा चाहिँ तपाईँको हरेक दिनको चाहिँ नि एउटा एउटा चाहिँ नि हरेक दिनको चाहिँ एउटा एउटा थट्सहरू एउटा चाहिँ नि उहाँहरूको एउटा चाहिँ नि भनौँ न एउटा एब्युजरमा हुने कुराहरू हुन्छ नि के के उनीहरूले गर्नुपर्छ प्र्याक्टिस गर्नुपर्छ भन्ने कुराहरू छ एउटा त्यो हो अर्को चाहिँ नार्कोटिक नार्कोटिक एनोनिमसको अर्को एउटा प्रोग्राम छ त्यही अन्तर्गतमा त्यो सँगसँगै अर्को तपाईँको टुवेल्भ स्टेप भन्ने प्रोग्राम चाहिँ यो पद्धतिहरूलाई चाहिँ लिएर चाहिँ अगाडि बढेर आउँछ भनौँ न यो कुरामा चाहिँ टुवेल्भ स्टेप्सको बारेमा अलिकति छोटो केही जानकारी दिन चाहनुहुन्छ टुवेल्भ स्टेप भनेको चाहिँ तपाईँको यस्तो त्यसमा एउटा चाहिँ अब नामै टुवेल्भ स्टेप छ तपाईँको त्यसमा चाहिँ बाह्रवटा स्टेपै छ होइन त्यो बाह्रवटा स्टेप चाहिँ हामीले चाहिँ एउटा स्पोन्सर आएर एउटा स्पोन्सर हुन्छ स्पोन्सर्समा नै ऊ आफै पनि त्यो टुवेल्भ स्टेप गरिसकेको मान्छे हुन्छ त्यसमा चाहिँ होइन अनि उहाँसँग चाहिँ हामी कन्ट्याक्टमा बसेर कतिपय चाहिँ गोपनीय कुराहरू हुन्छ नि उहाँसँग सेयर गरेर त्यो कुराहरू दुईजना बिच मात्र हुन्छ होइन एउटा स्पोन्सर र आफू बिच मात्र हुने कुराहरू त्यो हुन्छ नि उहाँले चाहिँ त्यसमा सर्टन क्वेसन्सहरू हुन्छ होइन जुन हाम्रो बिहेभियरले गर्दाखेरि हामीले चाहिँ भोग्नु परेको सिचुएसन्सहरू छ त्यो अन्तर्गत कुराहरू किन खानुहुन भन्ने कुराहरू होइन त्यसमा चाहिँ हायर पावरको कुराहरू छ यो कुराहरू सबै समेटेर चाहिँ बनाएको छ त्यसमा त्यो क्वेसन आएरहरू गर्दै आफ्नो भएको डिफेक्टहरू चाहिँ फाल्दै जाने हो कि यो टुवेल्भ स्टेप्स कति लामो चल्छ केही भन्न चाहनुहुन्छ हामीले चाहिँ अब यो अहिलेको सिचुएसनमा चाहिँ यो प्रोग्राममा बस्दाखेरि जुन चाहिँ उनीहरू रेसिडेन्सियल प्रोग्राममा सटन टाइम बस्छ त्यो प्रोग्राम अन्तर्गतमा चाहिँ हामीले उनीहरूलाई सबै प्र्याक्टिस चाहिँ गर्नु पनि आउँदैन त्यो होइन हामीले चाहिँ प्रायः जो चाहिँ स्टेप वानदेखि धेरै गयो भने चाहिँ धेरै नै लामो चल्छ जस्तै कविन्द्राई म यहाँलाई सोध्न चाहन्छु यहाँ त प्रोग्राम कोअर्डिनेटर भएर पनि काम गरिरहनु भएको छ यो अल्को अर्थात् रक्सी सेवन दुरुपयोग समस्या नेपालमा कतिको गम्भीर पाउनुभयो मेरो विचारमा चाहिँ यो धेरै नै अलि गम्भीर समस्या नै हो किनभनेपछि मान्छेहरू अब नही एभाइलेबल पनि चाँडै पनि हुने भयो पसल पसलमा भएपछि कस्तो हुने मान्छेले के सोच्छ सोसियलले खान्छु भन्ने तरिकाले सोचेर चाहिँ त्यो कुरालाई चाहिँ कसरी लाग्छ भने उनीहरू चाहिँ अब पछि गरेर चाहिँ त्यसलाई एब्युज गर्न थालेपछि म चाहिँ एल्को एल्कोहेलीकै होइन म चाहिँ एउटा के भन्छ सोसियल ड्रिङ्कर मात्र हो किनकि यो समाजले पनि एक्सेप्ट गराएको कुराहरू भयो खालि नखाउ भन्छ तर त्यसरीमा समाधेर पौडिने कुराहरू पनि हुँदैन तपाईँको अब त्यो त्यो कारणले गर्दाखेरि पनि उनीहरूलाई चाहिँ यो एएम आउनु गाह्रो गाह्रो पनि हुने हो समस्या गर्न प्रोग्राम त उनीहरूको लागि नै बनाएको हो त्यो कम्युनिटीले एउटा कसो भने चाहिँ उनीहरूलाई अब एउटा जुन चाहिँ बाहिर उनीहरूले त्यो नसकेर उनीहरूलाई एउटा कुनै एउटा साझा ठाउँ चाहिरह एउटा किनकि अरूले त उनीहरूको कुरा बुझ्दैन भने चाहिँ अरू एउटा कसको बनाएर उसको त्यहाँ छोडेर चाहिँ अनि फेरि ब्याक टु उसको लाइफ चाहिँ नर्मल होस् र उसको जुन चाहिँ अनम्यानेजबली अनअनम्यानेज भइरहेको लाइफ चाहिँ उसलाई चाहिँ म्यानेज होस् भन्ने कुराहरू र उसको लाइफ साइकल पनि अलिक सस्टेन राम्रोसँगै पहिला जुन चाहिँ अवस्थामा थियो त्यही अवस्थामा फर्कियोस् भनेर चाहिँ यो प्रोग्रामले चाहिँ उसलाई त्यतिसम्म चाहिँ मद्दत गर्छ जस्तो लाग्छ यसमै म सञ्जय दाईलाई जोड्न चाहन्छु है प्रश्नमा यो एल्कहल एनानमस अल्कोहल युज गरिरहेको मान्छेलाई हो कि त्यो एल्कहल युज गरिसकेर कन्ट्रोल भइसकेको मान्छेहरू पनि एमा आउन सक्छ यो भन्नुपर्दाखेरि हामीले यो दुर्व्यसन एडिक्सनलाई चाहिँ एउटा चाहिँ डिजिज भनेर चाहिँ भनिएको छ यो चाहिँ नि हाम्रो डब्लुएचओले चाहिँ पहिला चाहिँ नै डिफाइन प्रुफ भनौँ डिफाइन गरिसकेको कुरा हो इट्स अ डिजिज भनेर होइन भने चाहिँ यो डिजिज कस्तो डिजिज भन्दाखेरि तपाईँको यो कुरा पहिला चाहिँ बुझ्नु जरुरी छ होइन यो चाहिँ इन्क्योरेबल छ यो चाहिँ प्रोग्रेसिभ छ अनि यो चाहिँ फ्याटल छ भन्ने कुराहरू उसले खुलाएको छ त्यतिखेर होइन अनि त्यो हुँदाखेरि कस्तो भने यो निको हुँदैन भन्ने कुरा छ कि जस्तै तपाईँको सुगर रोग कहिले निको हुँदैन भन्ने कुराहरू होइन निको हुँदैन यसलाई ए चाहिँ रोकथाम मात्र गर्न सकिन्छ भनेको कारणले चाहिँ ऊ एब्सलेन्स प्र्याक्टिस गरेर प्रोग्राम लिएर एएबाट बाहिर गयो भने उसले कन्टिन्युटी दियो भने चाहिँ उसको चाहिँ भोलि चाहिँ रिकभरी चाहिँ अझै चाहिँ सस्टेन हुन्छ भन्ने कुरा हो होइन भनेपछि ऊ प्रेजेन्ट युजरलाई चाहिन्छ र युज गरेर गर छोडेर बसेकोहरूलाई यो ग्रुपमा आयो भने उसलाई चाहिँ अझै सस्टेन गर्न सजिलो हुन्छ जस्तो लाग्छ मलाई भनेपछि यदि युज गरेर छोडेको छ भने पनि ऊ आउनसक्छ त्यस्तै कविन्द्राई अब कुनै संस्था अथवा समुदायले ए सञ्चालन गर्न अथवा अल्कल एनमा सञ्चालन गर्नको लागि के गर्नुपर्छ एउटा चाहिँ के गर्नुपर्छ भन्दाखेरि उनीहरूको अब एउटा जुन कुरा उनीहरूले चाहिँ बुझेको मान्छे हुनु पर्यो हजुर ऊ प्रोग्राममा बसेको हुनु अनि त्यो गरेर चाहिँ एउटा सबै कुराहरू त्यो संस्थागत अब जस्तो संस्था बनाउनलाई चाहिँ उसले अब एउटा सबै कुराहरू चाहिँ गभर्मेन्टले नै अप्रुभ गर्नु पऱ्यो त्यसपछि चाहिँ बन्न सकिन्छ अनि एउटा कम्युनिटी पनि बनाउनु पऱ्यो यसलाई एक किसिमको थेरापी भन्ने ठिक होला किन होला थेरापी एक किसिमको यो हो किनकि यसमा कतिपय कुराहरू थेरापी बेस्डमै गरिएको हुन्छ होइन कतिपय प्रोग्राम डिजाइन पनि झन् एउटा ग्रुपमा गर्नुपर्ने भएर एउटा थेरापी टिकल ग्रुप कम्युनिटी नै भन्नु त्यसरी चाहिँ सञ्चालन भइरहन्छ हजुर भनेपछि यदि यो थेरापी हो भने यसका थेरापिटिकल इफेक्ट चाहिँ के के हुन्छ हुन्छ जस्तै तपाईँको अब थेरापिटिकल गर्नु के अरे थेरापिटिकल भन्नुपर्दाखेरि एउटा सेसनै हुन्छ जुन चाहिँ थेरापी भनेरै भनिन्छ एउटा त्यो भयो त्यसमा चाहिँ उनीहरूले चाहिँ आफ्नो डेली लाइफमा गर्नुपर्ने कुराहरू हुन्छ नि जुन चाहिँ दिनमा उहाँहरूले चाहिँ नसा सेवन गर्दाखेरि नगरेको हुने कुराहरू चाहिँ यहाँ चाहिँ त्यो कुराहरू पनि सिकाउँछौँ हामी त्यो बाहेक अरू चाहिँ थेरापीहरू पनि छ जस्तै तपाईँको एक्सप्रेसिभ आर्ट थेरापी भन्छ डान्स थेरापीहरू हुन्छ यो चाहिँ हामीले चाहिँ हाम्रो ठाउँमा चाहिँ यो विस्टर्न फाउन्डेसनमा चाहिँ न्युली नी, इम्प्लिमेन्ट गरेको कुरा हो भनेपछि ए मात्र होइन कि यसलाई इन्टिग्रेटेड अप्रोच मल्टिडिसिप्लिन अप्रोचको रूपमा काम गर्ने सञ्जय दाई तपाईँले चाहिँ एमा काम गर्दाखेरि ए सञ्चालन गरेर चुनौती चाहिँ के के पाउनुभयो यो एएमा चाहिँ प्रायः सुल अब्युजमा चाहिँ कस्तो हुन्छ भने तपाईँको सोसियल्ली चाहिँ एक्सेप्ट गरेको कतिपय कुराहरू र त्यो एक्सेप्ट गर्दाखेरि ममा चाहिँ यो चाहिँ एउटा एडिक्सन टाइपले चाहिँ बसेको छ भन्ने कुराहरू एक्सेप्ट गर्दैन कतिपय मान्छेहरूले अनि इभन हाम्रो के पनि कतिपय ठाउँमा चाहिँ हाम्रो जस्तै डक्टरहरू पनि हुनुहुन्छ उहाँहरूले पनि रिफर गर्नुहुन्छ होइन जस्तै डक्टर वाकहरूले पनि रिफर गर्नुहुन्छ यहाँ अनि त्यो त्यो कन्डिसनमा कस्तो हुन्छ भने ममा चाहिँ यो चाहिँ एडिक्सन हो भनेर एक्सेप्ट नगर्ने कति कतिपय कुराहरू अनि यहाँ राख्दाखेरि पनि अलिकति प्रब्लम चाहिँ दिइरहने वाइ आएमआ हेयर भन्ने कुराहरू म किन यहाँ म यहाँ आउनुपर्ने मान्छे नै होइन होइन उनीहरूले त्यो कुराहरू डिनयर म चाहिँ एडिकै होइन भन्ने कुराहरू जस्तै अब बाहिरको कुरा गर्नु पर्दाखेरि अब अहिले मेरो साथीले पनि भन्नुभयो कि इजिली अभाइलेबल छ होइन तपाईँले एउटा पसलबाट अर्को पसल गयो भने तपाईँले अर्कोहरू पाउनुहुन्छ होइन यो कतिपय कुराहरू चाहिँ हाम्रो गभर्मेन्ट लेभलबाट पनि कतिपय कुराहरू स्ट्रिक्ट छैन यो कुराहरूमा होइन त्यही भएर पनि हो अनि समाजले पनि अब एल्कोहोल हो खाँदामा केही हुँदैन भन्ने कुराहरू छ अनि त्यो कुराहरूले गर्दाखेरि चाहिँ प्रायः जस्तो जुन पनि कम्युनिटीमा जानु जानुहोस् तपाईँहरू होइन दसजनामा तपाईँले चाहिँ पाँचजना एल्कोहलिक भेट्नु नै हुन्छ अरे भनेपछि अब आफै पनि सोच्नुहोस् कि यो चाहिँ कतिको चुन चुनौती छ भन्ने कुराहरू होइन त्यसमा अन्त पनि कतिपय फ्यामिलीले चाहिँ ऊमा चाहिँ हेल्प बिहेभियर चाहिँ एकदम बढेको छ उसलाई चाहिँ कतिपय ठाउँमा था चाहिँ रिहा लानुपर्छ भन्ने कुराहरू पनि कति चाहिँ मान्छेहरू चाहिँ यो कुरालाई चाहिँ भनौँ न अवेर छैन होइन सञ्जय खड्की र कविन्द्र खकी हामीलाई अल्कोहल एनामसको बारेमा जानकारी दिँदै साथी रक्सी सेवन दुरुपयोगले के कस्ता समस्याहरू ल्याउँछन् र यसलाई कसरी रोकथाम गर्न सकिन्छ भनेर हामीले थाहा पायौँ अब हाम्रो कार्यक्रमको अन्तिम खण्ड साइक विज्ञान को पालो तपाईँलाई नसाको लत लाग्यो भने के असर पर्छ यसबाट कसरी उम्किन सकिन्छ के नसाको लतको उपचार छ त आजको टिपमा साथीले हामी यस्ता प्रश्नको जवाफ दिन्छौँ आजको साइक विज्ञान टिप कृपया र मैले दिने छैनौँ आजको साग विज्ञान टिप हामीलाई एकजना साथी जो विजडम फाउन्डेसनमा नसाको कुलतको सफल उपचार गरिरहेको हुनुहुन्छ उहाँबाट लिन्छौँ अब आउनुहोस् उहाँबाट साइक विज्ञान टिप सुनौ म चाहिँ विस्टम फाउन्डेसनबाट हो र मै म अहिले अन्डर ट्रिटमेन्टमा छु र म अहिले फोर मन्थ्स रहनेमा छु अनि मैले चाहिँ धेरै दुःख पाएँ होइन कसरी दुःख पाएँ भन्दाखेरि चाहिँ मैले चाहिँ सुरुमा मैले चाहिँ चुरोटबाट चाहिँ मैले सुरु गरेँ र अफ चुरोटबाट चाहिँ मैले चाहिँ चुरोट खाँदा खाँदा खाँदा अनि मेरो पानी बेहोरोहरू चाहिँ अलिकति बिग्रिँदै गयो अनि मेरो फ्यामिलीबाट चाहिँ त्यो कुराहरू चाहिँ मैले नमान्ने कुराहरू जस्तै मैले चुर लुकी छुपी खाँदाखेरि चाहिँ फ्यामिलीहरूले थाहा पाउँथ्यो र त्यसरी मैले चाहिँ पछि मैले चाहिँ गाँजा खानु पुगेँ अनि गाँजा खाएर चाहिँ मैले चाहिँ धेरै कुराहरू चाहिँ मैले दु ख पाएँ जस्तै अब आफ्नो परिवारबाट आफ्नो इष्टमित्रबाट आफ्नो अनि मैले चाहिँ त्यसपछि मैले चाहिँ गाजा सुरु गरेँ अनि गाजाबाट चाहिँ मैले चाहिँ प्लेसरहरू पाएँ होइन त्यो प्रेसरहरू चाहिँ कस्तो खालको प्रेसर पायो भने चाहिँ एउटा छिरेको प्रेसर पाएँ होइन अनि त्यो छिरेको रमाइलोमा मैले चाहिँ धेरै समयहरू चाहिँ लस भयो र अनि मेरो लङ टर्मको ह्यापिनेसको कुराहरू सबै बिग्रिँदै गयो र मेरो क्यारियर चाहिँ मेरो स्कुल लाइफमा चाहिँ मैले जुन मेरो जिम्मेवारीहरू मैले गर्नुपर्ने कुराहरू त्यो कुराहरू मबाट चाहिँ ल्याग हुने कुराहरू त्यो डिजिज एडिक्सनले गर्दाखेरि चाहिँ म झन अनि त्यसको सट्ट चाहिँ मैले चाहिँ ब्राउन सुगरहरू अनि mm. टिटिजेसीहरू त्यस्तोसम्म मैले युज गर्न पुग्यो अनि जब मैले त्यो कुराहरू युज गर्दै गयो अनि मेरो मेरोमा एउटा यस्तो सोच वृद्धि भयो कि अब म यो नसानै खाएर मर्छु भन्ने कुराहरू मेरो आफ्नै गर्लफ्रेन्डदेखि लिएर मेरो परिवारदेखि लिएर अनि मेरो जुन मलाई माया गर्थ्यो त्यही मान्छेसँग मेरो भत्लाको भावनाहरू हुने जुन मान्छेले मलाई पेटमा जन्माएँ त्यही आमालाई मैले नराम्रो भन्नुपर्ने कुराहरू अनि त्यस्तोसम्म मलाई चाहिँ नसाले चाहिँ मेरो जिन्दगीले चाहिँ होइन एकदम गाह्रो बनायो यस्तो गर्दा गर्दा मैले चाहिँ आफूले चाहिँ आफूलाई चाहिँ अनि म सरेन्डर गरेर चाहिँ अब म यो नसा खान्न भने मेरो मनमा आइसकेपछि मैले चाहिँ आजको दिनमा म नसा नखाएर म नब्बे दिनसम्म पनि मैले बस्न सकेछु र यहाँ दायाहरूले चाहिँ मलाई सपोर्ट गरिरहेछ होइन म मात्रै होइन रहेछ भन्ने कुराहरू होइन मैले गर्नुपर्ने कुराहरू के के रहेछ भन्दाखेरि मेरो आफ्नो वानी व्यवहारलाई सुधार्नु पर्ने रहेछ सुरुमा होइन अनि त्यसपछि चाहिँ आफूमा भएको यो त्यो नराम्रो कुराहरूलाई चाहिँ आफूले स्विकार्नु पर्ने कुराहरू अनि जसरी मैले चाहिँ आजको दिनसम्म मैले होइन नसा नखाँदाखेरि चाहिँ मैले धेरै कुराहरू एकदम खुसीको कुराहरू पाइरहेछु जस्तै मैले चाहिँ आफ्नो समयमा म बिहान उड्न सक्छु भगवान्लाई म प्रार्थना गर्न सक्छु म के भन्न चाहन्छु भने चाहिँ मेरो आफ्नो दिदी बहिनी दाजुभाइ जुन अहिले भइरहन नसम्म रुमलेर उनीहरूले त्यो कुराहरू बोकिरहेको छ उनीहरूले म के भन्न चाहन्छु भने चाँडैभन्दा चाँडो होइन ढिलो नगर्नुहोस् होइन आफूले चाहिँ राम्रो मान्छे व्यक्ति भन्न चाहन्छ भने सकेसम्म छुट्टो आफ्नो उपचारको लागि चाहिँ कुनै यहाँ धेरै हुन्छ र आफ्नो घर परिवारलाई सहयोग मागेर हुन्छ कि होइन त्यस्तो संस्थामा गएर आफूले आफूलाई राम्रो धन्यीलाई हामीलाई आफ्नो अनुभवबाट अमूल्य सुझाव दिनुभयो र नसाको लतको उपचार पनि छ है भन्ने कुराको आभास पनि गराउनु भयो मनोजिज्ञासाको विभिन्न प्रस्तुति सँगै अब हामी कार्यक्रमको अन्त्यतिर आएका छौँ हरेक साता तपाईँ हामीलाई उज्यालो नाइन्टी नेटवर्कमा सवा पाँच बजेदेखि छ बजेसम्म सुन्न सक्नुहुन्छ हामी मानसिक स्वास्थ्य र मनोविज्ञान सम्बन्धी जानकारी र विभिन्न सुनाउँछौँ कार्यक्रम मनोजिज्ञासामा हामीलाई पत्रचार गरेर कार्यक्रम कस्तो भयो भनेर पनि भन्न सक्नुहुन्छ साथै एसएमएस गरेर वा इमेल गरेर तपाईँको मनमा उत्पन्न हुने समस्या र जिज्ञासा टिपाउन सक्नुहुन्छ ती जिज्ञासाहरू हामी हरेक महिनाको अन्तिम शनिबार यसै समयमा एकजना विज्ञलाई स्टुडियोमा बोलाएर उहाँ मार्फत तपाईँको जिज्ञासाको उत्तर दिने प्रयास गर्छौँ हामीलाई तपाईले इमेल लेख्ने हाम्रो ठेगाना हो मनोजिज्ञासा एट द रेट साइक विज्ञान डट कम एमएनओ जेआइजी वाइएसए मनोजिज्ञासा एट द रेट पिएसवाइसिएच बिआइजी वाइडब्लएन साइक विज्ञान डट कम एसएमएस मार्फत् आफ्नो प्रश्न टिपाउनका लागि मोबाइल नम्बर अन्ठानब्बे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 आजको कार्यक्रमको पहिलो खण्डमा हामीले म्युजिक थेरापी अर्थात् सङ्गीतको माध्यमले गरिने विभिन्न मानसिक समस्याको उपचार पद्धतिको बारेमा कुरा गर्यौँ त्यसपछि दोस्रो खण्डमा अल्कोहल युज डिसर्डर अर्थात् रक्सी सेवन दुरुपयोगले उत्पन्न गराउने समस्याहरूको बारेमा चर्चा गर्यौँ र अन्त्यमा रक्सी सेवनलाई कसरी निरुत्साहित गर्न सकिन्छ भन्ने साइकविज्ञान टिप पनि दियौं आजको कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद